प्रस्तुत बीबीसी बिबिसी मिडिया द्वारा निर्मित नाटक कथा मिठु सारंगीको. यो नाटकका कथा तथा पात्रहरू काल्पनिक हुन् यदि कसैको जीवनसँग मेल खान गएमा त्यो संयोग मात्र हुनेछ अब सुन्नुहोस् रकेट माइलाको कथा अङ्क तीन नमस्कार है हजुर म दिलु गन्धर केही हप्ता अघिदेखि मैले रकेट माइलोको नामले चिनिने सुदूरपश्चिमका मनकुमारको कथा भन्दै थिए सानैमा घरबाट भागेर इन्डिया पसेका उनी धेरै वर्ष उतै हराए केही वर्ष पहिले पूर्व इलाममा आउँदा उनीसँग मेरो भेट भएको थियो अब बाबु के पो गर्न ला छन् खान्छन् छन् कि जिउन छन् कि मर्या छन् केही थाहा छैन हे माइला आएर एकचोटि त जान पर्छ जा। यत्रो बा... 10-12 वर्ष बाहर बसर हो बालाई बाघ बाला, चाहिए आप ते यो बा... बाला आप खुशी बना अब यो वर्ष पी आयो छोरो आखिर उन्नी घर फर्क सड़क बनाने नाम में टाटा बाटा आपको घर को बारे समाई रिस को झोंक सड़क उपभोक्ता समिति का अध्यक्ष समेत हाथ पात करे पच्चीस उनको थुना में राख दस दस वर्षपछि त आएको तेरो बाबालाई कम चिन्ता बढायो होला आफ्नो चराभित्र पसेको त्यो त हो कि आखिरमा तेरो बाबुले हामीलाई भेट्न आउँदाखेरि मात्रै त छुटाउनलाई यहाँ पुगेको छु अलिकति सोच विचार गरटासाटा कुराहरू अब अगाडि नबढा आफ्नो बाटो कहाँबाट धुलो सोचिदिन्छ त्यही बाटो पर्यो नै त्यो कुरै न अब अब यस अब मेरो पनि गाडी हाल्ने प्रोग्राम छ तँलाई त्यहाँ भनिराखिदिउँला कुरो बुझ्ने होइन के सोध्ने सधैँभरि यही सधैँभरि बस्ने मन चाहिँ यही अब भइहाल्छ न अनि त्यसपछि अब कुनै उपाय नदेखेपछि माइलो डम्बरको प्रलोभनमा परेर थुनाबाट छुटे काम फटाफट भएपछि साँगुरै भए पनि मुख्य सडक हुँदै बतासेसँग बाँकी दुई गाविसलाई छुनी कच्ची बाटो तयार भयो देशका धेरै ठाउँ डुले पनि सुदूरपश्चिम खासै डुल्न पाएको थिइनँ हजुर मैले नौलो ठाउँ हेर्न जाऊ भन्दै म पनि बतासे गाउँको कच्ची बाटोतिर लम्कँदै गर्दा बाटैमा मोटरसाइकल कुदाउँदै गरेका रामकृष्णलाई भेटाएको थिएँ बतासे जाँडो पारी गयो ए भनेपछि मलाई यतै रोपिदियो भाइ उत्तर हुन्छ पारीको हेर त हजुर दुई चारवटा घर छ त्यो पारी हो ए ऊ त्यो घर चाहिँ हजुर हजुर त्यो तिनले छाएको छ नि त हजुर तिनले छाने घर हो आज़ू, आज़ू, ए टिमले छाएको चाहिँ घर हो हजुर हजुर हुन्छ रामकृष्ण दाई तपाईँलाई धेरै धेरै धन्यवाद यस्तो अप्ठ्यारो आटा नि ल्याइदिनु मलाई के गर्नु यस्तै हो कस्तो यहाँ गाउँघरमा यस्तो हो काटेको रोड हो ए भर्खरै बनाएको ल्याइदिनु भर्खरै बनाएको जस्तो देखियो त नि हजुर हुन्छ उता इलामतिर चिन्जानु भएको थियो रकेट माइलासित साथीभाइ त्यही दिन ल भाइ राम्रोसँग जानु ल यत्रो बाटो ल्याइदिनु होइन बजाउनु तिमीहरूले रकेट मायालाई घर चिनिसौ हो र कहाँनिर ल त्यसो भए म गीत गाउँछु होइन तिमीहरूले मलाई रकेट मायालाई घर देखाइदेऊ बजाउँदै बजाउँदै नाच्दै जाने है त ल ल पारि न्हा न्हा हाजिर कोजा लई मा माछि छ फिआरी दंगा छोटा लई मा पारि न्हा न्हा हाजिर कोजा लई मा हे तिरी का फिक्कीले कुरा अरे किमरो कुहुरो त माए कोदा बाटो हो ह कोदा बाटो हो तिम्रै घरमा आएकोले के छ ल ओय त लौ। आयो या तिम्रो कस्तो दुःख दिएर सबै ठिकै छ म त अब तिमीले ठेगाना दिएको थियौँ यसो घुम्दै फिर्दै अब तिम्रो गाउँतिर नि आम हेरौँ तिमीलाई पनि भेटौँ यसो बाला नि भेट्न पर्यो भनेर आएको अनि बाटोमा दुःख त भएन बाटोमा खासी दुखः त भएन एउटा दाईसित यसो दाई मलाई त्यहाँ परखा पुऱ्याइदिनु होइन मोटरसाइकलमा आगो बाटो त सारे खतम रहेछ कस्तो लाग्यो होइन मलाई त राम्रो लागेन त्यति घ्रङ घ्रङ्ग्र ढाडै दुई चाँडै कति उकालो बाटो पनि अलिक चग्लाएर अलि ठुलो बनाएको भयो साह्रै साङ्ग्रो रहेछ कसले बनाउने होइन तर पनि अलि मिलाएर बनाएको भए अलि सजिलो हुन्थ्यो कि जस्तो हो ठिकै छ भोलि हाम्रो कार्यक्रम छ सा उद्घाटन साउले पनि अब गाडी छियो भने गाडी चलाउने छैन तार यहाँ बिना पर्मिटमा त गाडी चल्छ या तिमी कुरा गर्छौ गाडी चलाउनु चलाउनु त कस्तो कस्ता गाडीमा बाटोमा चलाइयो गाडीहरू यहाँ सुन्नुहोस् अब ठुलो सङ्घर्षपछि हाम्रो गाउँमा हामीले चाहिँ बाटो सकियाएर आज यहाँ गाडी पुर्याए हामीले यसको उपलक्ष्यमा हामीले एउटा ठुलो कार्यक्रम राखेको छु के उहाँलाई हाम्रो ल्याउने के गाडी ल्याउने ड्राइभर नाम के अरे भाइको हो तुलारामजीलाई हामीले यसो सम्मान गर्ने कार्यक्रम छाजी हजुर ल तपाईँको मैले आइदिउँ उहाँलाई जे गर्नुहुन्छ हजुर ल ठिकै छ ल ल तपाईँलाई मान्छे तपाईँलाई ल त ल ओ हो दिनराज जी हजुर हजुर सबै हो है अब चाहिँ रमाइलो गर्नको लागि हाम्रो हुडके लियो हुडके लियो आइसिका चाउ चाउ त त्यही त्यही रमाइलो हो या के होटी छ रानी सडा अतासी अतासी हो गाली डाळ रोळ फुकी बोथासी रोळ फुकी बोथासी ओ होय ओ होय भाइ कसम सरै भाइ त हे नचरे हामी काहे था भित्र नच रो धनच न नाच अनि माइला र माइली मिले नाच परै हैन नाचको मन नदिनु भएन नाचको हुर्की नाच्न त कहिल्यै बिर्छन कहाँ कास्कीको मान्छे अनि हामी सुदूरपश्चिमको त्यो देखि त रमाइलो भइहाल्छ एकदमै राम्रो थियो पछाडिबाट कति खिसी गरेको थियो ड्राइभर हो नि ड्राइभर माइलो हो नि त है जाँदा यहाँबाट घर छौ अब है घर यहाँबाट बाटो लगेर उसलाई घर घर पुराएर आउँछौ कि मलाई पनि ल ल राम्रोसँग छ अनि छिट्टो अब है फर्केर ल ल धन सर ल यता हो बस् क्या के क्या। बस क्या। आज कत्रो दिन बजी मौका मिलिहाल्छ यहाँ यो कस्ती रिची अलिक बस्दैन एकबार बस्न आनको ढङ्ग हेर न यस्तो राम्रा ठाउँमा हामी दुई मात्रै छौँ होइन अब बस्नु केही गफ गर्नु थियो अलिक त्यो पुरै बुझ्दैन चलेको साँझपोल लाग्छ कि जामकै घर आमा घरमा एक्लै हुनु आज के बता ुखा हाङ्का भयो मात्रै रुखा छैन आँखा यहाँ रमाइलो नि बस्नु आएको छु नि बस्न कसरी जीवन कुरै बुझ्दैन यहाँ एक गीत हालु है दिन राम्रा फागुन गा मैला मैना राम्रा माघी भन्छन् या म मान्न सुह कि माया सुवा जाने भागी भन्ने यही यस्तै हो क्या कहाँ भौ मरी अहिलेसम्म साँझ बढी अझ बलि मलाई आइतै हिँड्नु सम्झाउनै लगाइ गाह्रो भइक्यो घरै आउँदिन तेरो टाउ कत लाथेले आउला जस्तो सु गालीको दिसो लै रातो आउनु गाली यहाँ गाउँ गई। रोड रोडमा लागि गई। आज मात्रै गए आऊ कि दिन अब दिन कहिले नै जानु डेली परलाई मरे क्या मेरा लागिबाट गाउँ त अबबाट नै जानु भने या तिनै होटल आयो भाँडामाझीबाट तत्त गला भाइ आउनु थाह थियो तैँलाई रोड पुगे पो कति आउनु लाग्यो मान्छेहरू त माधम कोही आएन मरिजुन छिटो आएमुखले निगमुखले कति चार पाँच दिन भइगयो डुल्ला भइगयो अब रो त्यहाँनिर निक्केरी रो राम्रैसँग भने आउँ सुध्रेली भनेर भने आउ त भयो ए चेली ए रात रात आयो भने म निको मार्ब <laughs> किन लागे आई अनि यहाँ सुन्न एक कुरा सुने मैले य म तल्लो लगाएँ त्यो काकेँ भने लाएको थिएँ मैले कहाँ रहेन सारङ्गी हालेर घुम्दैछ भने को हो ए त्यो मैला कुछ त्यो कहाँ गोखुरा को भन्थ्यो त्यही गर्नु न हौ दिलु भनी ए चिन्न छै त हौ बा त्यही माइलासँग मेलामा चिन्यो चिन्या लगाए त यसो जानुभोले त्यो हराम छ भने लागे काहीँनिर काहीँ फका ल के गर्ला अब भइक्यो मेरो चाहिँ किनार लाथे हाँस न गाली गर्ने बेला गाली गर्छु अलिक फका आफ्नो छोरीलाई त गर्ने हो त हाँस् न ल ल ल ज्या बा भात लगाए म अहिले भान्सातिर साग साग ल्याउँछु त भात लगा अब यसो भोग लाग्यो होला है अब माछा धइहाल्यो ए माइला छाटा पिन्न मसला पनि कति भइक्यो भयो भाइ ठिकै छ अब ल ल ल पेन्ट भिन्नुभएको पेन्ट अब पाक्तो छ अनि मजाले खुवाऊँ ल कसो दिलु बाबु हो यसो गर नै यो बुढाको कानमा पर्ने अरे हजुर त्यो सारङ्गी टुन टुन सुनाइदेऊ न अब म पनि मजाले पकाइरहन्छु कसो होला भइहाल्छ हुँदैन ल भाइ खुर्सानी ल लिदेऊ अब यसो यो नाम छ त्यसपछि म त एग्लोएँ क्या चीकर चीकर, के दिलु बाबु कहिले मौका पर्छ अरूले होइन अब अहिले त मजाले बसेरको अब त्यो सारङ्गीको धुन सुन् यसो मेरो बुढीलाई पनि कम मजा लाग्छ त्यो सारङ्गीको धुन ल बाबु म गाउँ तपाईँ मिलाउ त है बाला सुरु गरैन पाइगो दौरी काटै दैना थी। थी भना भना ते अहिले मेरो मिलेन कि सारङ कि नत्र चक्ट हुन्थ्यो बुवा अझै एकचोटि भन्नु त गाउनु पर्नुहोस् अब नभुन नानी ल ठिकै छ म गाउँदै भए ल बिला बोला कठै दैनाइगो दौरी भलिया मेरो क्या छ तेरा मा ओ दिननाथ गुर्जीले पनि थाहा पाउनु पर्ने हो तपाईँ ल पसिन पसिन भएछ बिचरालाई के गर्छ के छ डम्बर दामै हुन्छ अँ ठिकै छ भाइ के के छ अरू हलखबर ठिकै छ हजुर अब केही छैन के न भन अब भइहाल्छ अब के के अब अलिअलि काम गर्दाखेरि त भइहाल्छ नि त यस्तो पसिना असिनो पनि बनायो हजुर अनि त्यो समितिको मिटिङ भन्नु नजिक आएको छ अनि बिल परपाको के के कस्तो गरेर छ त्यो अहिलेसम्म यति सब मिलाइसक्यो हजुर भन्नुभएको थियो नि त बढाइ चढाइने कुरो कहाँ कहाँ के मिलाउने भन्ने कुरो सबै मिलाइसक्यो मैले भोलि नै भोलि त भुलै नभन्नु भाइ अब बाटो त भनिसक्यो हजुर अब नयाँ गाडी किन सकिन्न हेर भाइ अब त्यो पुरानो गाडी मैले त्यो चार पाँच ठाउँमा कुरा गरिरहेको अब तिनीहरूलाई ल्याएर मर्मसम्मत गरेर रङ रगन गराएर हजुर घुमिगाउनु पर्यो अब भन्ने मात्रै होइन लागिसक्यो म त लागिसकेँ अनि एउटा कुरा के भन्दाखेरि गाडीको समिति पनि बनाउनु कि हामीले समिति बनाएर अनि गाडी रोड पर्मिट भन्ने रोड पर्मिट दिनुपर्छ त्यो उनीहरूले त्यसको लागि पाँच लाख रुपियाँ धरोडी राख्नु पर्ने बनाउनु पर्छ पाँच लाख रुपियाँ त्यही त भने त अनि अब त्योमा के भने अब जस्तो मैले गाडी हालेपछि अर्कोले पनि हाल्नु खोज्छ अर्कोले पनि हाल्नु खोज्छ अब पाँच लाख रुपियाँ त्यो राखिदिएपछि त अरूले त हाल्ने होइन अनि के अर्को कुरो के भन्दाखेरि त्यो बिचारो उसलाई त्यो लालेको जग्गा जग्गा धेरै मासिआ कि त्यही चेलोलाई चाहिँ ड्राइभर राखिदिनु पर्ला त्यसले मलाई कसो भए बिर्स मलाई राख्ने बैगौनिलाई गुल्ने मार्नुपर्छ हेर जब अब त्यत्रो विवाद आउने कुरा उसले मिलाइदिइसकेपछि अब ऊ माथि रिसिराखेर हुन्छ ठिकै छ डम्बर दाइले अब त्यसै भन्नु छ भने मान्न के मलाई दिननाथ भाइ म जहाज जान्छु उसँग पनि दुई चारवटा कुरा गर्नु छ होइन हजुर हजुर अब त्यो डोजरको चाहिँ घन्टासन्टा मिलाउने काम यताउता काम नबुलिनु चिन्तै नै म गरिहाल्छु त्यो बढाइसढाई गरेर यताउता मिलाउनु ओहो माइला पा आएछ अनि घरतिर के छ हाल्छ सब ठिक छ काकी ए बाबालाई कस्तो छ त निकै छन् बाबा हो काका छन् परेसा बारीतिर पानी लगाउन जानु भएको छ ए काम थियो र मेरो के काम थियो बोलाइदिउँ बाबु ल हुन्छ हुन्छ यहाँ बस्ती गर्नु छिटै बोलाइदिनु आए काका, ओ, काका।, आए? ने ने आ, काका ए सानो सल्लाह लियो कि भनेर आउ तपाईँको ए भन्नु त के हो काका कुरो के भने नि मैले गाउँतिर अलि के सुनिरहेको छु भने चाहिँ तपाईँहरू समिति बनाउनु लाग्छ अरे गाडीको ए त्यो जीव व्यवसाय समिति हो हजुर अब त्यो बनिसिका छैन बन्नेवाला छ ए अनि काका अनि म चाहिँ अब गाडी किनौँ कि भनेर अनि त्यो गाडीलाई तपाईँकै समितिमा राख्नु पर्यो अब त्यो गाडी किन्नु भनेको त्यो बाख्रा किन्नु बल्लो किन्नुमा धेरै कुराको फरक लाख रुपियाँ छ अलिअलि किस्ता बिस्तारैतिर हुँदा खालि तपाईँको समिति बनेपछि मलाई त्योबाट इजाजत दिनु पर्यो तपाईँलाई त्यो अर्को भनेर आफू सोच विचार गर होइन अब समिति बनिएको छैन अब बन्ने बनेपछि अब खै के हुन्छ अब त्यो सोचौँ लिने अब गाडी चलाउने बानी बढी मान्छे चार पाँचवटा बस्यो हुन्छ नि त हुन्छ निका तपाईँ अब पैसा दिइहाल्छु नि त पर चार पाँच थोर पुग दिनभरि एक चामल र चिनी दोकान मिछाड एक नुन पुगायो त्यसै गरी चार पाँच गाउँमा पुगाउँदा पुगाउँदा तेल त्यही भन्ने त है के चिन्ता लिने कि गाडी आएपछि गाडीमै काम पाएन काम कसरी जा लगे इनके. बारी खा छोरी नस कास कासुने बारी खा गोडे वारी ख्या गोराउने हिउ अब त ल हाम्रो गाउँलाई गाडी आउने भन्ने कुरो सुनिएको छु मैले त यो गाडी आएछ त होला अन्त माइत निकारिएको छु गुर्रा गाडी एउटा अब त तपाईँलाई सजिलो भयो नि त माइती जानु गरिराखु चढाइ चढाइ चाडे चाड चाड गर अब त हामी त तिमीहरू त अहिले आठ बजे नौ बजे धान कुट्छौ हामी त राति तिनै बजे उठेर धान कुर्थे तिनै बजे पानी सानी भरेर बाबु हेर अब के गरेर त बजे तबलाई पनि अब यसो गाडी आउनु लागेपछि तबलाई सुखो होला नि अब त गाडी आउने भयो हाम्रो ल खुसी तार हात खुट्टा पनि काम दिन्दिएको खुट्टा के काम दिन्न बा एकातिर गाउँलेहरूमा मोटर चल्ने अरे भन्दै ठुलो उत्साह थियो अर्कोतिर भने गाडी कसले हाल्ने कसरी हाल्ने भन्ने बारेमा गाउँमा ठुलो विवाद मात्र निस्किएन केही बिच त कुटाकुटै भयो हजुर आखिरमा सबै विवाद मिलाउने भन्दै सर्वदलीय बैठक पनि बस्यो हजुर निर्णयले कसरी बाटो निस्किन्छ त्यो बाटो भनेर यो सर्वदलीय बैठक बसेर बोलाएको म माथि माथि खनिनुहुन्छ तपाईँहरू काम त तपाईँले गरिरहेको छ नि तपाईँले काम गरिसकेपछि राम्रो जस पनि तपाईँले लिनु पर्यो अब जस पनि लिनु पर्यो पर्यो कस्तो तपाईँले यत्रो गर्नुभयो होइन अब यो अहिले थोत्रा गाडीहरू हालेर कसरी हामीले थोत्रो गाडी काम हो त्यो त नयाँ मोडलको गाडी हो अलिकति पुरानो भएर मात्रै हो खालि एउटा खालि त्यो काम मात्रै ठिक हुँदैन चिट्टिको पट्टा छ कि त्यो गाडी होइन एउटा कुरा मिल्ने कुरोतिर पो जाउ न मिल्ने कसरी हो हाम्रो पार्टी पनि के अरे उहाँहरूकै सहयोगले चलिने र अब जसरी हुन्छ मिलेर ठिक छ अब पार्टीलाई चन्दा चन्दा दिने कुराहरू पार्टीलाई चन्दा चन्दासन्दा त दिनुपर्छ नि हामी दिइरहेको छु अब हामी पनि फेरि पनि दिइरहन्छौँ होइन अरू जस्तो तपाईँहरूको कोही आफ्नो मान्छे छ भने जी व्यवसायभित्र त्यहाँ पनि राखिदिन्छु हामी डमरजीको कुरो त ठिकै हो जी अब एकछितिमा पनि हामी आइसकेका थियौँ क्या अब यो समिति समिति यसको अध्यक्ष हाम्रो डमर्त योपालि ल ठिकै छ त्यसो भयो अब मिलेर जाने हो विजेजी अब हामी पनि राजनीति गर्ने मान्छे हाम्रो अब राम्रो कुरा गर्नुहुन्छ कि उहाँलाई नै अध्यक्ष बनाउँदा राम्रै ठिक छ त्यहाँबाट आउने अलिकति केही रकमहरू होइन अलिकति केही अब राम्रै आय आर्जन भएपछि त तपाईँहरूलाई हेरिहाल्छु नि हामीलाई पनि हेर्छु जसोतो कुरो मिले पी अब गांव में मोटर यो कुराले डमर सिंह दीननाथ मत हो रकेट मईल भि निके खुशी थियो मसँग त्यही चान्सुन एक डेढ लाखचोटि छ चा। मैले चाहिँ गाडी लाइनमा हाल्ने विचार गरेँ कि त्यही हो र अलिक विचार त पुरा छ नि फेरि हे विचार त किन्न पुर्याउनु ल ल अब सुन है कस्तो छ भने नि त्यो हाम्रो डम्बर सिंहको तिनीहरू छ नि त्यो कति माला छ माल हेर त गाडीको अहिले यहाँ ठिक छ नि राम्रो छ राम्रो छ भनेपछि रकेट माइल टक्क लाएर बिहे पनि गर्छ नि त अनि तर कसित गर्छ कोसँग उन्सरा छ नि उसकी आमाले पनि दिन्छ कि माग्नु पनि जाने होइन भनेपछि लास्टमा उडाएर लाने हो रकेट मैलाले होइन गएको थिएँ ठाउँ पनि राम्रो खसी जस्तो लाग्यो आवाज हस्पिटल छैन सुन त माथि त्यहाँ पसलमै एउटा गाडीले चाहिँ सामान झार्दै थियो होइन त्यो त्यहीँ होला म त्यसलाई भनेर आउँछु बा, बा, बा, बा, मा ए कसले देख्छ भोलि के हुन्छ भनेर कसले देख्छ तपाई सुन्दै हुनुहुन्थ्यो नाटक श्रृङ्खला कथा मिठो सारङ्गीको रकेट माइलाको कथा अंक तीन यस अङ्कका कलाकारहरू हुनुहुन्थ्यो प्रकाश गन्धर्व चक्रप्रसाद श्रेष्ठ हिक्मत घले ओमराज जोशी पुष्पा जोशी अमिर सोप, सुनिल सुरी, दुर्गा प्रसाद रायमाझी देवकी बोहरा रेखा वागचन्द पवित्रा श्रेष्ठ गणेश सिंह सुनील सुरी सुरेश विक्रम थापा टिकादेवी घले रुक्मिनी परियार अनिसा घले गोकर्ण राजभण्डारी र लाल नेपालीको डोटी हुड्के समूह नाटकका लेखक तथा निर्देशक हुनुहुन्थ्यो भवसागर घिमिरे साथमा हुनुहुन्थ्यो आन्विका गिरी रविन्द्र सिंह बानिया साथै उत्पादन सहयोगी सा सृष्टिराज भण्डारी वेब प्रड्युसर बिबोर बराल ध्वनि सम्पादन शिरीस विक्रम थापा र प्रकाश घिमिरे नाटकका सहसम्पादक हुनुहुन्थ्यो खगेन्द्र लामे छाने र सम्पादक हुनुहुन्थ्यो ध्रुवहरी अधिकारी यो कार्यक्रम बेलायतको अन्तर्राष्ट्रिय विकास विभागको सहयोगमा बिबिसी मिडिया एक्सनले तयार पारेको हो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 कार्यक्रम सारङ्गीको भलाकुसारीको जानकारीका लागि रोजिता र भानुलाई निम्त्याउँदै अर्को साता भेट्ने बाजा सहित म लुनिवा तुलादर बिदा चाहन्छु नमस्ते कार्यक्रमीको भलाकुसारीमा तपाईँको समुदायका समस्या संघर्ष र सफलताका कुरा साथै विकास निर्माणका काम सरकारी निकायबाट पाइने सेवा सुविधा र सार्वजनिक पदमा बसेका व्यक्तिको आचरणबारे तपाईँलाई चित्त बुझेका र नबुझेका कुरा अनि नाटकसँग सम्बन्धित विविध पक्षमाथि गरिएको छलफल र पर्दा पछाडिका रोचक कुराहरू सुन्न सक्नुहुनेछ भोलि बेलुका सभा आठ बजे सुन्न नबिर्सिनुहोला कार्यक्रम सारङ्गीको भलाकुसारी